हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रमहरू पूर्ण शुभ साँझको युवशैली आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा ै छ अर्पण शुभ साँझको व्यवसाय हामी हरेक दिन आउँछौँ साँझ सात बज्ने बित्तिकै तपाईँको माझमा आउँछौँ यो सुमधुर धुनबाट तपाईँले थाहा पनि पाइसक्नु भएको छ साँझको सात बजिसकेको छ सा, अब अर्पण शुभ साँझको व्यवसाय आइसकेको छ है भनेर यति बेला मिठा मिठा लोक भाकाहरूको साथमा अर्पण शुभ साँझको व्यवसाय हामी उपस्थित छौँ र तपाईँलाई जे होस् यो साँझको बेला एकैछिन भए पनि तपाईँको पिर व्यथाकानबाट तपाईँलाई टाढा राख्ने कोसिसमा हामी रहन्छौँ आज पनि तपाईँ दुई हजारबाट हामीले खुला गरिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउन सक्नुहुन्छ अनि आफ्नो आफन्तलाई सम्झिनुहोस् आफ्नो घर परिवारलाई सम्झिनुहोस् तपाईँको साथमा हामी मिठो भाका तपाईँकै माझमा राख्नेछौँ आजको अर्पण शुभ सजको व्यवसायीसँग सहकारी गरेको छ शीतल इन्टरप्राइजेसले जुन रत्न गरी एक बकुल्लहरमा रहेको छ रेडियो अर्पणको अगाडि रहेको छ तपाईँले बर्जर पेन्टको लागि सम्झिनै नाम रहेको छ शीतल इन्टरप्राइजेस त्यस्तै गरी सिमेन्ट जस्ता फिटिङ पाइप त्यस्तै गरी टोइलेट बाथरूमका लागि प्रयोग गरिने सेनिटरी सामानहरू तपाईँलाई चाहिएको छ भने तपाईँले सम्झिनुहोला शीतल इन्टरप्राइजेसलाई जुन रत्न गरिएको बकुल्लहरेड्डी अर्पणको गाडी रहेको छ तपाईँले सजिलै चिन्न पनि सक्नुहुनेछ प्रोभाइडर हुनुहुन्छ सुजन खनाल मुकुन्द खनाल फोन नम्बर शून्य छप्पन्न पाँच फोन गरेर अझ धेरै जानकारी लिनुहोला र निर्माण सम्बन्धी जुन सुके सामान तपाईँलाई चाहिएको छ भने तपाईँले सम्झिनुहोला अर्पण सुझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु हजुर नमस्कार हेलो कोही साथी हुनुहुन्छ लाइनमा मेरो आवाज उहाँसम्म पुगेन वा उहाँको आवाज मसम्म आइपुगेन त्यो भने बुझ्न सकिनँ मैले दुईवटा बाटो तपाईँको लागि खुला गरिसकेका छौँ आउनुहोला यति बेला कोही साथी हुनुहुन्छ पार्वतीजीलाई पनि बिर्सिन माया गर्नेछु त है अनि खाने खानु भयो कि पार्वती जी मैले अवधि भर चाहिँ सँगसँगै ल राम्रोसँग बस्नुहोस् अनि त्यस पछाडि हामीलाई साथ दिनुहोस् माया गर्नुहोस् आज को कसलाई सम्झिने सर्वप्रथम हजुरलाई दादालाई अनि अनि मेरो घर परिवारलाई अनि मेरो दाई सुनेर बस्नु चन्द्र दाई अनि अनि विशेष गरेर मेरो बहिनी सनिसाको लागि नमस्ते. पार्वती बाटो गरेका छौ तार बाटो दुईवटा फोन लाइन पनि तपाईँको लागि कुराकानी गर्छु नमस्कार हजुर बदन अधिकारी चैन्टीबाट है के छ बदनजी छ त्यही त हाम्रो बदनजी कता हराउनु भएछ भनेर रे ओ सन्दसले medicine छ ला त नला म म रुघाको पनि जोरो त्यही हल्का ला आफ्नो ख्याल गर्नु होला टाइम औषधि लिनु होला है त भोलि छ नि अनि खान पनि भयो कि भा छैन भा छैन बन्द त अब एक दिन ला ठीकै छ आज पर्शुबार साँझमा आउनुभाछ अस्वस्थ हुनुहुन्छ त्यही पनि आउनुभाछ शीघ्र स्वास्थ्य लाभको कामना गर्छु है धन्यवाद आज कस्तो महसुस गर्नुहुन्छ अ स्पेशल त सुतिरहेको लाग्यो मह म न हो जस्तो लाग्यो विष्णु जस्तो लाग्यो हजुर अनि अनि अनि लागि बदन हुन्छ सम्झिनु धेरै माया गर्नु भएको छ कोही साथी हुनुहुन्छ दु नमस्कार दुईवटा काम हो। समय दु, दु, दु काम हो समय जानु शुभकामना रेडियो खुसी लाग्यो अहिले हुन्छ है नमस्कार नमस्ते विक्रमजी हुनुहुन्थ्यो यति बेला काठमाडौँबाट हामीलाई सम्झिनु भएको थियो र अर्पण सुबसाजको व्यवसायमा शीतल इन्टरप्राइजेसले आजको कार्यक्रमसँग सहकार्य गरिराखेको छ गरेको छ मैले जानकारी गरेर राखेको छु निर्माण सम्बन्धी जुनसुकै सामान तपाईँलाई चाहिएको छ घर बनाउँदै हुनुहुन्छ भनेदेखि बर्जर पेन्ट्सको लागि पनि तपाईँले सम्झिनुहोला शीतल इन्टरप्राइजेसलाई जुन रत्न गरेको बकुल्लाहरूमा रहेको छ र अगाडि छ सजिलै सा, पत्ता लगाउन सक्नुहुन्छ यति बेला अर्पण सुबसाजको व्यवसायमा तपाई फोन प्रयास गर्दै गर्नुस यो बिचमा तपाईँको लागि एउटा निकै नै मिठो भाका यो मुठु तिम्रै हो यो धड्कान तिम्रै हो कोही दिनमा भर्ना भर भान, न दुखाए त्यो बेला तिम्रे मन यो मोटो तिम्रै हो सानो तिम्रै नै मोटोमा माया छ माया गर्ने मान्छे छौ केही मोटोमा ए सानो तिमीलाई बस्ने सुन्दर ठाउँ सक्छ कोही दिनमा भर्ना भर भान। म दुखाए त्यो बेला तिम्रो मन यो मोटो तिम्रै हो सानो तिम्रै नै मोटोमा माया छ माया गर्ने मान्छे छौ यही मोटोमा के सानो तिमीलाई बस्ने सुन्दर ठाउँ छ ही मोटोमा यसो तिमीलाई बस्ने सुन्दर ठाउँ छ टुमा सानु तिमीलाई बस्ने सुन्दर ठाउँ छ निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण सुब्बाको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक्सटिय चार थुप्रो पाँच मैगहरूमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम कुनाबाट सुनिराख्नु भएको छ तपाईँकै दिनभरिको थकान दिनभरिको काम दिनभरिको पिर व्यथालाई एकैछिन भए पनि तपाईँ बाटो टाढा राख्न सक्छौँ कि भनेर नै अर्पण सुझको व्यवसाय लिएर हामी हरेक दिन आउँछौँ सात बजे लगत्तै आउँछौँ करिब करिब सातीसम्म आधी घन्टा तपाईँ सँगै रहन्छौँ मिठा मिठा लुक भाका राख्छौँ र तपाईँसँग सोहयात्रा गर्छौँ तपाईँको सम्झना आफन्तसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला विष्णुजीको इसारा मिलिसकेका छ कोही साथी आइसक्नुभयो म उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सन्दीप रिजाल भन्नुभयो हेलो हेलो स्पष्टसँग आवाज मैले बुझ्न सकिराखेका छैन दुई घन्टाबाट तपाईँको लागि खुल्दैछ शीतल इन्टरप्राइजेसले आजको कार्यक्रमसँग सभा गरेको छ यति बेला अर्को शुभसाजको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ ए के ठीक चार। ठीक चार। खाना पिठुवाट सुर्खरै सुदिपजीले गर्नुभएको सुदीपले नै भने मम्मीले सिकाउनु भयो फोनै लागेन भन्न भनेर आफै भने हो ठिकै छ अनि राम्रोसँग पढ्नु पर्छ है अनि सुबसा धन्यवादारेड हजुर हुन्छ सुदीप पाउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ है हेलो नमस्कार जी यदि बेला, सुदिपी हुनु पिछुवा त्यसो त खुल्लै रहन्छ सात बजेदेखि सात तिस बजेसम्म साढे सात बजेसम्म यति बेला कोही साथी आइसक्नु भयो म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ खाना खाना खाना पार्ण देशा। पार्ण देशा। प्रजुले सम्झिने आको प्रजुलजी हुनुहुन्थ्यो यति बेला र अर्पण सुजको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ कुराकानी गर्छु नमस्कार हजुर बाट सम्झिन मन लागेको छ सर्वप्रथम त रेडियो अनि त्यसपछि मेरो भाइन अनितामाङलाई तिन दिन नति सम्पूर्णलाई हुन्छ आउनुभयो खुसी लाग्यो फेरि फेरि पनि आउँदै गर्नु होला है त किरणजी आउनु भएको थियो यति बेला रनपा दसदेखि र अर्पूर्ण शुभ सजको व्यवसायमा फेरि पनि हामी अर्को एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ पशुपति शर्मा रेटिका पुनको आवाज रहेको भाका हो सानो तिमीलाई बचाउन तयार छु जे गरेर पनि बचाउन तयार छु मै मरेर पनि टिका पुन अनि पशुपति शर्माको आवाज रहेको भागा तपाईँले सुनिसक्नु भएको छ शीतल इन्टरप्राइजेसले सहकारी गरेको कार्यक्रमहरू पनि शुभचार तपाईँ सुनिराख्नु भएको छ रेडियो पनि थुप्रो पाँच मेगा हर्चमा तपाईँलाई सिमेन्ट त्यस्तै गरी जस्ता फिटिङ पाइप टोइलेट बाथरुमको लागि सेनिटरी सामानहरू चाहिएको छ निर्माण सम्बन्धी जुनसुकै सामानहरू तपाईँलाई चाहिएको छ भनेदेखि तपाईँले सम्झिनुहोला शीतल इन्टरप्राइजेसलाई जुन गरी बकुलहरेडियो प्रोभाइडर हुनुहुन्छ सुजन खनाल मुकुन्दी सात सय साथमा तपाईँले फोन गर्नुहोला र अझ धेरै जानकारी लिनुहोला तपाईँ आफै आउनुहोला अनि बुझ्नुहोला यो आग्रहलाई यति बेला अरू पनि व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर कहाँबाट हुनुहुन्छ हेलो Еп, камкать. Городки. कोही साथी हुनुहुन्थ्यो लाइनमा उहाँसँग स्पष्टसँग आवाज हामीले सुन्न सकेन मेरो आग्रह तपाईँलाई घरपरसुब साँझको व्यवसायमा रहेर हामी तपाईँको सम्झना आफन्तसम्म साटासाट गर्छौँ लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ मन पराउनुहुन्छ अनि आफन्तको लागि कुनै सम्झना सन्देश छ भने तपाईँले फोन गर्नुहोला दुईवटा बाटो तपाईँको लागि हो जसले लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ अझ भनौँ यो साँझको बेला एकैछिन थकान बेट्नको लागि यिनै लोकधाका रम्न चाहनुहुन्छ अनि आफ्नो आफन्तलाई सम्झिन चाहनुहुन्छ भने आउनु होला दुई वटा बाटो तपाईको लागि छ यदि बेला कोही साथी आइ सक्नु भ म उहाँ सँग कुरा गर्ने गर्छु नमस्कार दर्शनजी नमस्ते हजुर काठमाडौँको भन्दै हुनुहुन्छ धादिङ सलांगबाट कुसुम आले मगर धादिङ सलांगबाट कुसुम आले मगर कुसुमजी अघि केसो दबाई हाल खबर जति ठीकै छु म त एक दिन आको यता घर भन्दा टाढै छु भनेपछि कति टाढा हुनुहुन्छ घरबाट जति लाग्छ एक दिन हिँन्न पुराई भनेपछि त धेरै मेहनत गरेर पढ्नु पनि पर्छ क्यारे घरै छोडेर इक्जाम दिन बस्नु भएको छ है त्यसो त पढ्नु त सधैँ पर्छ नै तैपनि अलिकति जोखिम बटुलेर पनि पढ्नुपर्छ अनि घर धादिङ त धादिङ नै हो है ल ठिकै छ राम्रोसँग इक्जाम दिनुहोला भनेपछि अहिले बाह्र कक्षाको इक्जाम दिँदै हुनुहुन्छ है राम्रोसँग दिनुहोला अब बाँकी इक्जामहरू तपाईँको राम्रो होस् शुभकामना मेरो है पनि सुझमा आउनु भएको छ सम्झिन मन लाग्यो हजुरलाई धन्यवाद कन्टोलको दाजुलाई मेरो साथीहरू इला पर्मिसा आशा सुखु गीता अनि शर्मिला <coughs> अनि साथीलाई दुर्ग भन्न पनि चाहन्छु त्यसपछि मेरो घर परिवारमा एफएम सुन्दै हुनुहुन्छ होला मनीहरू म बाटी आउँछु भन्नु भन्न चाहन्छु फेरि हुन्छ कुसुमजी आउनुभयो खुसी लाग्यो राम्रोसँग इक्जामको तयारी गर्नु होला है हस् दाजु नमस्ते नमस्ते नमस्कार कुसुमजी हुनुहुन्थ्यो यति बेला धादिङदेखि आउनु भएको थियो आउनु यही बाटो हुँदै कोही साथी आइसक्नुहुन्छ आ, को? अ मेरो ठिकै छ बिचमा थोरै समय हराउनु भएछ त्यही भएर पनि मलाई गर्नु हुँदैन थियो कि जस्तो लाग्यो अनि अर्पण शुभ साँझ मार्फत सम्झिन त्यसपछि अर्पण एघम हो युनिटलाई mm -hmm. मेरो दोलखामा हो मेरो घर चाहिँ दोलखामा रहनुहुने मेरो घर परिवार सम्पूर्णलाई अनि मलाई हुन्छ दिपेनजी आउनुभयो खुसी लाग्यो राम्रोसँग बस्नु होला फेरि फेरि पनि आउनु होला यसरी बिचमा धेरै नराउनु छ है ल नमस्कार दिपेनजी हुनुहुन्थ्यो उहाँलाई मैले नमस्कार गरिसकेको छु अब तपाईँलाई पनि नमस्कार गर्नुपर्छ अरे विष्णुजीले त्यस्तै इसारा गर्नुभएको छ अन्तमा छ छुटिनुपर्छ अब यतिजेलसम्म तपाईँहरूले अर्पण शुभ साँझको व्यवसायलाई साथ दिनुभयो म सँगै कुनै लोक भाका सँगै रमिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद र त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जुनसुकै कुनाबाट मेसीदेखि महाकालीसम्म रहेर तपाईँहरूले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र त्यस्तै आज फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु आज कुराकबाट पार्वतीजी आउनु भएको थियो चैनपुरबाट बदनजी काठमाडौँबाट विक्रमजी पि बिछुवाबाट सुदिपजी बकुलरबाट प्रज्वल त्यस्तै गरी रणपा दासबाट किरण धादिङबाट कुसुम र अन्तमा दिपेन आउनु भएको थियो तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु तपाईँमध्ये कतिले फोन प्रयास गर्नुभयो होला फोन लागेन भनेर निराश पनि बनेर बस्नु होला केही छैन तपाईँलाई भेट्नको लागि हामी भोलि फेरि आउनेछौँ अरूबाट सु। सुब आजको यो बसाईबाट भने छुटिनु पर्छ यति सुम्मको प्राविधिक साथको लागि विष्णुलाई धेरै धेरै धन्यवाद दिँदै अर्को र शुभ आजको आजको यो बसाईबाट म प्रतीक्षा पनि छुटिन्छु नमस्कार राबो साम्रो आमर प्रेम को गाथा फूलझ नानोरोना न पारो आटरा वो साम्रो आमर प्रेम को गाथा गाँव घर समाज को दर्पण सुन्न होला